जब तिम्रो याद आउँछ भकानिन्छ यो मन जब तिम्रो याद आउँछ भकानिन्छ यो मन सपनीमै विपनी माने झिस्काइदिन्छ यो मन तिमी भएर नै मनमा नौलो नौलो सपना तिमी भएर नै मनमा नौलो नौलो सपना तिमी नभए केही नै केही रितन्छ यो मन जब तिम्रो याद आउँछ भकानिन्छ यो मन तिमी मबाट टाढा भई तटपिरहन्छौ मलाई तिमी मबाट टाढा भई तट पाइरहन्छौ मलाई तिमी आउने कुरा सुन्दा हतारिन्थ्यो मन जब तिम्रो याद आउँछ भकानिन्छ मन जति गर्यो उति मिठो हाम्रो पिरतिको कुरा कु जति गर्यो उति मिठो हाम्रो पिरतिको कुरा कहिले उमङ्ग कहिले हर्षमा बतासिन्छु यो मन जब तिम्रो याद आउँछ भक्कानिन्छु यो मन स्वयं जुनी खुसीसँगै यो मन रम्चु भने पनि स्वयौँ जुनी खुसीसँगै यो मन रम्छु भने पनि समयले जीवन ढाल्छ र सकिन्छु यो मन जब तिम्रो याद आउँछ भक्कानिन्छु यो मन सपनिमय विपनिमानी झस्काइदिन्छ यो मन जब तिम्रु याद आउँछ भक्का दिन्छ यो मन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 सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार तब्लु पाँच गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम डट एनपीबाट पनि विश्वभर तपाईँले हामीलाई एकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको बसाइलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको समाचारपछि करिब करिब दस बजीसम्म व्यवसाय बस्नको लागि आउने गर्छौँ व्यवसायमा रहेर हामी साहित्यका सम्पूर्ण विधाहरू समेट्ने गर्छौँ तपाईँकै गीत तपाईँकै कविता गजल मुक्त साहित्यका सबै विधाहरू समेट्ने गर्छौँ यो बसाइमा रहेर प्रिय मित्र बाहिर अलिकति चिसो छ यो चिसोको मौसम छ यो मौसममा तपाईँसँग बहकिनको लागि म उपस्थित भइसकेको छु अलिकति रेडियोको नजिक आउनुहोस् अनि त्यो रेडियोको भलम अलिकति ठुलो पार्नुहोस् अनि सँगै सेयर गरौँ आजको यो साहित्यको डुङ्गालाई प्रिमित्र कार्यक्रम मेरो रचनाको बसाइलाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा सुनेर साथ दिन सक्नुहुनेछ चिसापानी नेपाल डट ब्लग स्पोर्ट डट कमबाट मोहन बिहानी डट ब्लग स्पोर्ट डट कमबाट रेडियो अर्पण डट ब्लग स्पोर्ट डट कमबाट समयमा कार्यक्रम मेरो रचनालाई डाउनलोड गरेर सुन्न सक्नुहुनेछ तपाईँ साहित्यमा कलम चलाउँदै हुनुहुन्छ भने तपाईँले आफ्ना रचनाहरू कार्यक्रम मेरो रचनाको रे मेरो रचनाको व्यवसायसम्म तपाईँले पठाउन सक्नुहुनेछ जसको लागि तपाईँले हामीलाई पत्रचार गर्नुपर्ने हुन्छ पत्रचारको लागि ठेगाना कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघहर्ज रत्नगर एक बकुलर चौक चितवन त्यसै गरी तपाईँ हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल गर्नको निम्ति आरजे दिपेन्द्र वान टू थ्री एट जिमेल डट कममा पनि तपाईँले आफ्ना रचनाहरूलाई इमेल गरेर पठाउन सक्नुहुनेछ त्यसै गरी तपाईँले हामीलाई फेसबुक पेजमा पनि आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ डब्लु डब्लु डब्लु डट फेसबुक डट कम स्ल्यास मेरो रचना डट फाइभलाई सर्च गर्नुहोस् त्यहाँ तपाईँले कार्यक्रम मेरो रचनाको फेसबुक पेजलाई पाउनुहुनेछ अनि तपाईँले आफ्ना रचनाहरू त्यहाँ पोस्ट गर्नुभयो भने म कहाँ आइपुग्नेछन् प्रिय मित्र कार्यक्रमको सुरुवातमा मैले एउटा रचनालाई वाचन गरेँ उत्थान गरेको थिएँ आजको साहित्यिक दैलोलाई उधारेको थिएँ पेमासिंह तमाङजीले अमेरिकादेखि पठाउनु भएको रचना उहाँको गजललाई मैले उत्थान गरेँ सुरुवातमा जब तिम्रो याद आउँछ भक्का आनिन्छ यो मन सपनिमै बिपनिमानी झस्काइदिन्छु यो मन सयौँ जुनी खुसीसँगै यो मन रम्छु भने पनि समयले जीवन ढाल्छ र सकिन्छ यो मन जब तिम्रो याद आउँछ भक्का यो मन निकै सुन्दरचना यो सुन्दर रचनाको लागि पेमासिंह तमाङजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा पनि यस्तै यस्तै रचना यो बसाइमा रहेर मैले वाचन गर्न पाइरहेको अब भने ढिलो नगरिकन तपाईँकै रचनाहरूलाई अगाडि जोड्न चाहे काजी सूर्यबहादुर थापाजीले लेख्नु भएको गजल छ रज रबतकोट छ जल जे दैलेख हाल उहाँ गान्धीधाम गुजरात भारतमा हुनुहुन्छ उहाँको रचनालाई अगाडि जोड्न चाहिँ सोचेर त बनाउनेले धरती गोलो बनाए होला सोचेरै त बनाउनेले धरती गोलो बनाए होला त्यसैले कहीँ अग्लो कहीँ होचो बनाए होला सबै आफ्नो हातमा भएर पनि ईश्वरले किन सबै आफ्नो हातमा भएर पनि ईश्वरले किन कसैको आयु लामो र कसैको छोटो बनायो होला सोचेरै त बनाउनेले धरती गोलो बनाए होला आक्रोशमा प्रश्न गर्छ मन्दिर गएर बारम्बार ऊ आक्रोशमा प्रश्न गर्छ मन्दिरमा मं गएर बारम्बार किन ईश्वरले मलाई नै बोलेको बोको बनाए होला सोचेरै त बनाउनेले धरती गोलो बनाए होला मेरो बुझाइमा प्रेम यसकारण निस्वार्थ हुन्छ मेरो बुझाइमा प्रेम यसै कारण निस्वार्थ हुन्छ मनको निर्णयले नै प्रेम चुखो बनायो होला सोचेरै त बनाउनेले धरती कोलो बनायो होला त्यसैले कहीँ अगलो कहीँ होचो बनाए होला निकै सुन्दर रचना काजी सूर्यबहादुर थापाजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि त्यसै अर्को रचनालाई अगाडि जोड्छु मुक्तक्ष मेरो हातमा रनपातेरादेखि लेख्नु भएको हो यो रचनालाई संस्कृति दराईजीले उहाँको रचनालाई अगाडि जोड्छु दुःख र पीडको संसारमा बाँची कि छि नारी दुःख र पीडको संसारमा बाँची कि नारी पुरुषको खटन अनुसार बाँचेकी छ नारी अत्याचार र दमनमा पिल्सिएर सधैँ किन अत्याचार र दमनमा पिल्सिएर सधैँ किन आँसु र रोदनको भन्सारमा बेचीकी छ नारी पुरुषको खटन अनुसार बाँचेकी छ नारी दुःख र पीडाको संसारमा बाँचेकी छ नारी नारीको पीडा भोकिएको नारीवादी रचना मुक्तकलाई वाचन गरेँ मैले संस्कृति दराइजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि त्यसै अर्को रचनालाई अगाडि जोड्छु रतन राजटुह्रो जाजरकोटदेखि लेख्नुहुन्छ मलाई बाँधे बद दलिएको नुनचुकमा कसरी बिर्सौँला मलाई बाँधे दलिएको नुनचुकमा कसरी बिर्सिउँला घृण गरी बाँध दुनियाले थुकेको नु थुकमा कसरी बिर्स्यौँला तेरो बाले हाम्रो लाखौँ ऋण खाको थियो भनेर तेरो बाले हाम्रो लाखौँ ऋण खाएको थियो भनेर जबरजस्त गरमसुकमा कसरी बिर्सियौँला घृणा गरे दुनियाँले थुकेको थुक म कसरी बिर्सिऊला मेरो निकै सानै बहिनी सिधा अवस्थामा हुँदा पनि मेरो निकै सानी बहिनी शीघ्र अवस्थामा हुँदा पनि झाँक्रीले नाङ्गिदिएको झार र फुकमा कसरी बिर्स्यौँला मलाई बाँधी र दलिएको नुन्चुकमा कसरी बिर्स्यौँला म प्रवास हुँदा बहिनीले बहिनीको देवा सन्नु समाचारले म प्रवासी हुँदा बहिनीको देवा सन्नु समाचारले धेरै भइरहन्थ्यो मनभावुकमा कसरी बिर्स्यौँ होला मलाई बाँधेर दलिएको नुन्चुकमा कसरी बिर्स्यौँ होला बाल्यकालमै यो धरतीमा टोह्रो नै बनाइदिने बाल्यकालमै यो धरतीमा टुह्रो नै बनाइदिने बा आमाको हत्या र बन्दुकमा कसरी बिर्सियौँला घृण गरी दुनियाँले थुकेको थुकमा कसरी बिर्स्यौँला मलाई बाँधे र दलिएको नुन कसरी बिर्सियोला रतनराज टोहुरोजीलाई यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद छ त्यसै अर्को रचनाले अगाडि जोड्छु सङ्खुवा सभा हाल अफगानिस्तानदेखि प्रिन्स याख्याजीले लेख्नु भएको गीत छ उहाँको गीतलाई अगाडि जोड्छु ओहिलिएर झऱ्यौ किन मलाई जिउँदै माऱ्यौ किन पराइलाई अङ्गारेर मलाई नै एक्लो पाऱ्यौ किन तिम्रो मन फुट फाटेसिउँछु तिम्रै भए जिउँछु भन्थ्यौ तिमी बिना बाँच्नु परे प्याला पिउँछु भन्थ्यौ काँडै तारले बाऱ्यौ किन माया आन्तै सार्यो किन पराईलाई अङ्गारेर मलाई एक्लै पाऱ्यौ किन तिम्रो जितमा तिमीभन्दा खुसी हुन्थेमा तिम्रो जितमा तिमी भन्दा खुसी हुन्थेमा चोट लाग्दा तिमी ला मुटु दुखी रहन्थेमा जति जति हेऱ्यौ किन बाहनामा टार्यो किन पर आईलाई मलाई एक्लो पाऱ्यौ किन ओइलिएर झार्य किन मलाई जिउँदै माऱ किन परैलाई अङ्गालेर मलाई एक्लै पाऱ्यौ किन पर आईलाई मलाई एक्लै पार्यो किन निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि प्रिन्स याकेजीलाई धेरै धेरै धन्यवाद छ प्रिय मित्र कार्यक्रम मेरो रचनाको बसाइ तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार पाँच मेगा हर्समा इन्टरनेटल लाइनको डब्लु डब्लु डब्लु डट रेडियो पनि विश्वभर एकैसाथ तपाईँले हामीलाई सुनिराख्नु भएको छ प्रिय मित्र यो बसाइमा रहेर एउटा सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु कार्यक्रम सुन्दै गर्नुहोला मनंत भाई मैले चाहे के हो नारी तोषारे मत पे हो रिम्रो मनंत मैले मैं चाहे रे हु मन बिरी तोषारी मात्रै पाएर के हुन्छ र भाइगो जबरजस्ती जा माया भाइगो जबरजस्ती जा माया ल हुन्छ र लिम्रो ते भ मैले चाहे रखे हो र कसम खाएर की हो रही झूठ बासम खाएर की भाई गो जबरजस्ती मया भाइगो जबरजस्ती मया ला तिम्रो मैले बाँदर नाच्ने सिंहदरबारा भेटिए आमा भेडा बाख्रा जस्ता अनुसार भेटेँ आमा मसँग हरिसाब हेर्छौ त दिन्छु अरे नेता जति सबै गद्दार भेटेँ आमा मैले बाँदर नाच्ने सिंहदरबार भेटेँ आमा यता गडगडाउँदै रुँदै भन्दै थियो छोरा यता गडगडाउँदै रुँदै भन्दै थियो छोरा नेपाली खरीद बिक्री गर्ने बजार भेटेँ आमा मैं बाच्ने सिंह दरबार आमा हुमला जुम्ला को अवस्था योनी हुमला जुमला को अवस्था योनी शिशु रेरी को मृत्यु समाचार भेटिएमा मैं बादर नाच्ने सह दरबार भेटीए आमा कुर्ची उनको हो भूट जहा हाले पनि कुर्ची उनकै हो भोट जहाँले पनि भ्रष्टाचारी नेताका सरकार भेटिएमा मैले बाँदर नाच्ने सिंहदरबार भेटियामा भेडा बाख्रा जस्ता अनुसार भेटियामा अनुराधा हुमगाई हेटौँडादेखि उहाँले सुन्दरचना पठाइदिनुभयो उहाँको रचना पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचना तपाईँले सुनिराख्नु भएको छु तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय इन्टरनेट लाइनको डब्लु तपाईले एकैसाथ चुनिराख्नु भएको छ त्यसै गरी खोटाङदेखि विमला राईजीले लेख्नु भएको गजल छ जीवनचक्र यथार्थ हुँदै हुँदैन सपनीमा कुहिन्छ र शरीर कुविचार सपनीमा सुके सकेछु सु चन्द्रमा भू नगरदै राम्रो परिकल्पनामा खसन बरु छु छुँदै छुँदैन सपनेमा जीवनचक्रार्थ था झैँ हुँदै हुँदैन सपनीमा चुसो घरको छानो कहाँ गई बुझाउँ चित्त चुयो घरको छानो कहाँ गई बुझाउँ चित्त झिल्ने अब अवस्था बेच्दा त्यहाँ चुँदै चुँदैन सपनेमा जीवनचक्रेथार्थ था झैँ हुँदै हुँदैन सपनामा त्यहाँद्रो कपासको तारकुरै छोडौँ छैन गाँस मुखमा त्यान्द्रो कपासको त कुरै छोडौँ छैन गाँस मुखमा रित्तिएपछि आँसु सारा रुदै रुँदैन सपनिमा रित्तिएपछि आँसु सारा रुँदै रुँदैन सपनिमा जीवनचक्रिय यथार्थ झैँ हुँदै हुँदैन सपनेमा निकै सुन्दर रचना तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा रुन्चे गजल भनेर लेख्नु भएको छ प्रकाश च्याङभोजीले जर्मन तिन सलकपुर लामदेखि तिमीले धुक्का दिँदा मुटु मिचुएर रोएँ कसम मनलाई घायल पारेर रोएँ धुजा धुजा हुने गरी चुखो मायामा छुराहरू रोपिएको घाउ दुखेर रोएँ तिमीले धोका दिदा मुटु मिचेर रोए एन स्टोरी तिमीले नबुझेर आखेर एन स्टोरी तिमीले नबुझेर आखेर मलाई गरेका बदनामा सम्झेर रोएँ तिमीले धोका दिँदा मुटु मिचिएर रोए आगो लाएर गयौ हाम्रो सम्बन्धमा आगो लाएर गयौ हाम्रो सम्बन्धमा पोलिएको यो हृदय छामेर रोएँ तिमीले धुक्का दिँदा मुटु मिचिएर रोए पिरतीको डोरीले कसिएको माया तीको डोरीले कसैको माया थाहै नपाई एकाएक फाटेर रोएँ तिमीले धोका दिँदा मुटु मिचिए रोए कसम्म मनलाई घायल पारेर रोएँ तिमीले धोका दिदा मुटु मिचिएर रोए धेरै धेरै धन्यवाद छु प्रकाश याङ्बुजीलाई आफ्नो माइलोले धोका दिँदा अनि त्यो घायल पारेर जाँदा मन अनि मुटु मिचिएर रोएको कुरा हुँदै थियो रचनामा धन्यवाद छ तपाईँलाई त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा सुगमत राईजीले लेख्नु भएको रचना छ सङ्खुवासभा हाल काठमाडौँ कपन भनेर लेख्नु भएको छ जिन्दगीमा तिमी आयौ जस्तो लाग्यो मसँग नै माया लायो जस्तो लाग्यो थाहा छैन मलाई पागल हुयाँ सन्जन मिलनको गीत गायौ जस्तो लाग्यो जिन्दगीमा तिमी आयौ जस्तो लाग्यो तिमी माया गर या नगर मलाई तिमी माया गर या नगर मलाई म भित्र नै तिमी छौ जस्तो लाग्यौ जिन्दगीमा तिमी आयौ जस्तो लाग्यौ दुनियाँलाई भोलि समीप मेरै हुँदा दुनियाँलाई भोलि समीप मेरै हुँदा इत मरि निम्ति धायु जस्तो लाग्यो जिन्दगीमा तिमी आयु जस्तो लाग्यो हट्यो जिन्दगीको अधेरो त्यो पर्दा चन्द्र सूर्य बनि उधायो जस्तो लाग्यो जिन्दगीमा तिमी आयौ जस्तो लाग्यो मसँग नै माया लायो जस्तो लाग्यो सो म गमन राईजीलाई धेरै धेरै धन्यवाद छ यो सुन्दर साथको लागि त्यसै अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा बैराग्य गोर्खा गोर्खालीजीले देवराली जार गोर्खादेखि लेख्नु रचना रहेको छु उहाँको रचनालाई अगाडि जोड्छु जुन छोडी आजकल उनी तारालाई हेर् रे जुन छोडी आजकल उनी तारालाई हेर्दै छिन् रे ऋतु रहेछ उनको जोवन पालुवा फेर्दै छिन् रे जीवन धान्न गाह्रो भोरे परदेशीको पर्खाइमा जीवन धान्न गाह्रो भरि परदेशीको पर्खाइमा फर्की आउने बाटोभरि काँडै तारले घेर्दै छिन् रे जुन छोडी आजकल उनी तारालाई हेर्दै छिन् रे घाडो भोरे उनलाई माया अन्तै नजर जुतेपछि मेरा सारा चाहनालाई घाँटी घाँटी समय सर्दै छिन्द्रै जुन हेरी आजकल उनी तारालाई हेर्दै छिन् रे दोधारमा परिजिउँदै मरि घाट बनाए जिन्दगी गानी दोधार पारे जिउँदै मारी घाट बनाए जिन्दगानी कमल छोडी गुलाफलाई अङ्गालोमा बेड्दै छिन् जुन छाडे आजकल उनी तारालाई हेर्दै छिन् रे बधाई छ उनको जीवन फलोस फुलो सधैँभरि बधाई छ उनको जीवन फलोस फुलो सधैँभरि नयाँ जीवन नयाँ साथी आफ्नो भाग्य फेर्दै छिन् छोडी आजकल उनी तारालाई हेर्दै छिन्दै ऋतु रहेछ उनको जबन पालुवा झैँ फेर्दै छिन्डे निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि वैरागी गोर्खालीजीलाई पनि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु बालकृष्ण भट्टराईजीले स्याङ्जा पिँढी खोलेदेखि लेख्नुहुन्छ मेरो सलिन मुहारदेखि मर्नेहरू कति होलान् मेरो सलिन मुहारदेखि मर्नेहरू कति होलान् उनीहरू अनि मलाई साँच्चै माया गर्नेहरू कति होलान् टुना मुना लगाएर माया जालमा पार्न खोज्दै टुना मुना लगाइर माया जालमा पार्न खोज्दै नबोलेर मेरो नजिक सार्नेहरू कति होला मेरी सलिन मेरो सलिन मुहारदेखि मर्नेहरू कति होला गाउँको छिटो आँटोपिठो खाएर नै मुस्कुराए गाउँको छिटो आँटोपिठो खाएर नै मुस्कुराए मेरै मुस्कन माथि आँखा तर्नेहरू कति होलान् अनि मलाई साँच्चै माया गर्नेहरू कति होलान् वर्षौँदेखि कृष्णजीलाई गोपिनीले सताउँछ सताउँछन् रे वर्षौँदेखि कृष्णजीलाई गोपिनीले सताउँछ रे मेरै लागि लेख बेसी झार्नेहरू कति होलान् मेरै लागि लेख बेसी झार्नेहरू कति होलान् मेरो शरीरमुहारदेखि मर्नेहरू कति होलान् अनि मलाई साँच्चै माया गर्नेहरू कति होलान् अनि साँच्चै मलाई माया गर्नेहरू कति होलान् बालकृष्ण भट्टरायजीलाई यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद प्रिय मित्र यो वाइमा रहेर अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहे कार्यक्रम सुन्दै गर्नुहोला को <laughs> कुरा यो जिन्दगी पल पल गुनासो गर्छ जिन्दगी पल पल बाँचेर पनि मरिरहो आजकल जोसँग सानो जो सानो झुपडी समेत छैन जोसँग सानो जो झुप्पडी समेत छैन तिमी मागिदिन्छौ पहाड महल गुनासो छ गर्छ यो जिन्दगी पल, पल यहाँ मान्छे छामेर को हिँड्न सक्छ र यहाँ मान्छे छामेर कोही हिँड्न सक्छ र भेटिन् मान्छे सोचे जस्तो असल बाँचेर पनि मरिरहन्छु आचकल यो छाती टेकी उभिएर भन्ने गर्छौँ यो छाती टेकी उभिएर भन्ने गर्छौँ कसले टेक्न भुल्छ र आफ्नो धरातल बाँचेर पनि मरिरहन्छु आचकल हाउ कत्ति रोएको छु देखाइदिन्छु मेरो आँसुले ओटेको क्षेत्रफल बाँचेर पनि मरिरहन्छु आजकल गुनासो गर्छु यो जिन्दगी पल पल बाँचेर पनि मरिरहन्छु आजकल निकै सुन्दर चुना मुक्त उदासीको रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको बसाइँ तपाईँले सुनिराख्नु भएको छु प्रिय मित्र कार्यक्रमको अन्तमा आइपुग्यौँ तपाईँका धेरै रचनाहरू बाँकी रही आज यो श्रृङ्खलामा वाचन गर्न भ्याएन क्षमा चाहन्छु अर्को हप्ता तपाईँका रचनाहरूलाई वाचन गर्ने नै छु स्थान दिने नै छु कार्यक्रम तपाईँलाई कस्तो लागिरहेको छ सल्लाह प्रतिक्रिया दिन नभुल्नुहोला र आफ्ना रचनाहरू पठाउन नभुल्नुहोला भन्न चाहन्छु त्र कार्यक्रम मेरो रचना रेडियोहरू पनि एक सय चार थुप्रो पाँच मेघ हर्स रत्नगर एक बकुलर चोक चितवन त्यसै गरी फेसबुक पेजमा पनि आफ्ना रचनाहरू पठाउन नभुल्नु होला डब्लु डब्लु डब्लु डट फेसबुक मा आफ्ना रचनाहरू पठाउनुहोला त्यसै गरी इमेल गर्नुहोला हरजी दिपेन्द्र वान टू थ्री एट जिमेल डट कममा आफ्नो इमेल पठाउन नभुल्नुहोला भन्दै तिनजेल सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद छु सम्पूर्ण सर्जकप्रति आभारी रही मेरो आऊ आजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै बिसाउँदै म तपाईँको आफ्नो मान्छे दिपेन्द्र पनि किनारा लागेँ हस्त नमस्कार फुल पाउँदा पनि सजामा शिर सजाउने फुल खोज्दै सै पेरा प्यास मेट अमृत पौधा खाई नई विषय पेरा प्यास मेट अमृत पौधा खाई नई शीर सजाऊने फूल खोजे the